प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्रणाली रत्नगर मेन रोड चाड़ी चोक चितवन अहिले बजे सात बजे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 सम्पर्क रतन रोड टाढी चोक चित वान फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साँझ लेखिछ सबै लेख्दै जाँदा एउटा राम्रो लगाउनु पर्छ है होइन राम्रो ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो मलाई सबैलाई साडी ब्लाउज चाहिन्छ होला नि ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चलामा सौभागी बस्त्रलाई खुलिसकेको छ भन्ने हामीलाई लै राखेको छ हजुर हामी कहाँ सटिङ का रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्तालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् स्वागत दिखा, गर्न चाहन्छु अर्पण शुभ साँझको अर्को एउटा थाहा नै छ अर्पण शुभ साँझको यो बसाइ लिएर हामी हरेक दिन आउँछौ साँझ सात बजे लगत्तै आउँछौ करिब करिब सातसम्म लगभग आधी घन्टा तपाईँ सँगसँगै आ, मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको सम्झेरलाई तपाईँकै आफन्त घर परिवारसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ यो साँझको बेला यिनै लोक भाकाहरूसँगै रम्न चाहनुहुन्छ हामी सहयात्रा गर्न चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरिराखेका छौँ आउनुहोला यो साहसको बेला तपाईँसँगै तपाईँकै दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी आइसकेका छौँ र आजको अर्पण शुभ साहजको व्यवसायीसँग सौभाग्य वस्त्रालयले सहकार्य गरेको छ तपाईँलाई सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ विवाहको लागि प्रतिबन्धको लागि ब्रान्डेड साडी कुर्ता सुरुवालहरू तपाईँलाई चाहिएको छ अलिकति सुपथ मूल्यमा खोज्नु भएको छ कहाँ पाइन्छ होला भनेर अलिकति भौतारिनु भएको छ खोजे जस्तो ठाउँ भेट्नु भएको छैन खोजे जस्तो मूल्यमा नयाँ नयाँ ब्रान्डेडका कपडाका सामानहरू कपडाहरू तपाईँले भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सोराहा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बेमा हुनुहुन्छ जीवन बाबु शिरवाल यति बेला अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नुभयो राज्यले है स्वागत नमस्कार नमस्कार एक मकवानी होइन अनि गोबर अनि ला ठीक छ र स्टाडा पुगिर पनि समझिनु भयो के के सिलसिलामा पुग्नु भयो पोखरा हजुर के को सिलसिलामा पुग्नु भयो घरबाट त्यति टाढा ए यस्तो के अब अहिले यसै धेरै वर्ष छ म हैन भनेपछि यो फुर्सदको समयलाई चाहिँ सदुपयोग गर्नुभएको छ है सदुपयोग भन्नु भने अहिले म अहिले आमा लास्ट बिरामी छु हैन म अहिले म अस्पतालमा छु है अहा अन्त्येरम अस्पतालमा छु। एहे बनेपछि त हाम्रो दिपेशीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु मेरो व्यक्तिगतबाट है। हजुर थ्याङ्क्यु। ल आफ्नो ख्याल गर्नु होला। विशेष ख्याल गर्नु पनि पर्छ है। हजुर। यस्तो अवस्थामा पनि समजिनु भए आफुलाई सञ्जना भई नभई भए पनि समजिनुको खुसी लाग्यो। आजका कोसला समजिनुहुन्छ तपाईँ? विशेष विशेष गरी चाहिँ अर्को युनिटको लागि हैन। हजुर। अनि भखरै हाम्रो चाहिँ अब नयाँ त मान्को विवाह भन्नुहुन्छ हैन? हजुर। शुभकामना जुन उन्सठी सालमा सबैजनाले यसले दिनु हाम्रो राष्ट्रिय माकुलबाट दिनुभएको सम्पूर्णजनालाई चाहिँ अब मकवानपुर घर सायद उहाँको यस्तै भन्दै हुनुहुन्थ्यो यति बेला अर्को सुब्बामा अर्को साथी पनि आइसक्नु पऱ्यो स्वागत गर्छु नमस्कार हेलो अहा, कोही साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन मेरो आवाज उहाँसम्म सायद पुगेन कि जस्तो लाग्यो अथवा उहाँको आवाज मसम्म आइपुगेन जे होस् दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य आउन सक्नुहुन्छ सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि दिइराखेको छु ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ रेमन्ड कम्पनीबाट सटिङ सुटिङका भनेदेखि चाहिँ तपाईँले सम्झिनै पर्छ सौभाग्य वस्त्रालयलाई जुन सोराजोकमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु कार्यक्रममा नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ प्रज्वल कार्की बकुलरबाट मेरो पनि ठिक छ प्रज्वल कहाँ हो अहिले घरमा कस्तो हल्लाखल्ला हल्ला खोल्ला अलिकति धेरै आइरहेछ के अनि खाना कि मा 7. 7 नयाँ नयाँ जाँगर पनि लाग्छ ल राम्रोसँग पढ्नु होला आज को कसरी सम्झिने प्रजुल एकताको सबैलाई फेर फेर नामस्कार। नामस्कार। जी स्वागत गर्छु त्यस पछाडि पनि हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हरिशंकर कोही जी. ठिक अग्रिम रूपमा अहा, जी? सम्झिदिनु आवाज अलिकति राम्रोसँग आएको छैन फटाफट सम्झिनु शङ्करजी हुनुहुन्थ्यो यति बेला अर्पण सुबसाजको व्यवसायमा उहाँसँग राम्रोसँग कुराकानी हुन त सकेन जी होस् तपाईँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला अर्पण सुबसाजको व्यवसायमा हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ निकै नै मिठो भाका भर्खरै बजारमा आएको भाका हो तपाईँलाई पक्कै पनि मनपर्छ यति बेला राख्छु तपाईँ सम्पर्कको लागि कसलाई हो रमाइ फिर बिर्साऊनी मेरी सानू बोलो कि रिशा बिर्सो कि जस्तु लाथ पाई लोजो किन खोजो कि निम्रो मया ममी आई फिर बिसाओने मेरी सानू बोलो कि बिर्सो कि जस्तो जसो ला न थालोजो कि हो न खोजो तिम्रो निम्रो माया मौन था Timru mayama Kami al-makalya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 रुसुख साझको व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउँछौँ र यो साँझको बेला यस्तै मिठा मिठा लोक भएका सँगै तपाईँलाई सहयात्रा गराउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र शून्य छपन्न र शून्य छपन्न पाँच र आजको अर्पर शुभ साँझको व्यवसायसँग सौभाग्य बस्वालयले सहकारी गरेको छ यति बेला अर्पर शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्कमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कहाँबाट हुनुहुन्छ मेरो त एकदम ठिक छ हाम्रो अनुजी आज मैले कता हराउनु भएको छ ल भनेपछि एक्जामको तयारी कतिको तयारी गर्नुभएको छ एकदम राम्रै छ तयारी अब हेरौँ ठिकै छ तयारी राम्रो छ भने एक्जाम पक्कै पनि राम्रो हुन्छ है हजुर हुन्छ अनुजी राम्रोसँग तयारी गर्नुहोला हामीलाई चाहिँ सम्झिँदै गर्नुहोस् फोन गर्न भएन भने पनि सुनेर चाहिँ साथ दिनु होला है राम्रोसँग अनुजी आउनु भएको थियो बेला पर्सादेखि र अर्को सुजको व्यवसायमा अर्को साथी पनि आइसक्नु म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर, हजुर. हजुर, दराई. पिन ठिकै छ अनि कसलाई सम्झिन मन लाग्यो मलाई धन्यवाद अनि कन्ट्रुमा बस्ने कृष्ण भाइलाई र मेरो घर परिवार सम्पूर्णलाई हुन्छ किरणजी किनकि म आउनुभयो खुसी लाग्यो माया यसरी नै गरिराख्नु होला अहिले पनि भिडा हुन्छ है नमस्कार जी आउनु भएको थियो यति बेला रुनपा दसदेखि र अर्पण सुबसायमा तपाईँ पनि आउनुहोला तपाईँको लागि दुईवटाबाट हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर काम सुनिता कुम्रोजबाट सुनिता भन्नुभए जोस आउँदै जाँदै नगर्नुहोला मायाको सिलसिला सधैँ एउटै बनाएर कायम राखिराख्नु होला है होइन सुनिरहन्छु नि त ठिकै छ सुनेर साथ दिनु भएको छु त्यो त विश्वास छ मलाई तै पनि कहिले काहीँ फोन गरिदिनु भयो भने अझ धेरै विश्वास लाग्छ नि त है ल आज कसो सम्झिनुहुन्छ सुनिताजीलाई सम्पूर्णलाई सम्पूर्ण सुनिता अनुभव खुसी लाग्यो आउँदै गर्नु होला माया नमार्नु होला है त तपाईँको माझमा फेरि पनि अर्को एउटा निकै नै मिठो भाका राख्न चाहन्छु भर्खरै बजारमा आएको सम्पूर्ण कला विषी अनि सुमन परिवारको आवाज रहेको भाका हो शिवालको लय तथा सङ्गीत रहेको छ यति बेला राख्छु कति रङ तीभरि सानो गै नाम छ सम्झिँदा नि थरथरी झन्का छ कति रुम्लामा हो छटपटिँदै तर्पिँदै कति रुम्लामा मन्द कल्पना गर्दानी तिमले छोड़ो कस्तोला कस्तो कस्तोला सानो कही नाम समझी दानी थर थरी जनकाम छुमला मो छटपटी दर्पी द पना यदि तिमले छोड्यौ भने कस्तो हुँला भा कस्तो लामा यदि तिम्रो छोड्यौ भने कस्तो हुँला भा कस्तो लामा आजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्ब एक सय चार थुप्रो पाँच मेगाहरूसँग सौभाग्य वस्तुवालयले आजको कार्यक्रमसँग सहकार्य गरेको छ सुटिङ सुटिङका रेमन कम्पनीबाट ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य वस्तुवालयलाई तपाईँले त्यहाँबाट विवाहको लागि व्रत लागि चाहिने ब्रान्डेड कपडाहरू साडी कुर्ता लगायतका सम्पूर्ण सामानहरू सुपद मूल्यमा पाउनुहुनेछ र जुन चाहिँ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा रहेको छ सुभचोकमा फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी चार सय मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बे प्रोभाइडेड हुनुहुन्छ जीवनबाबु सिलवाल तपाईँले उहाँसँग पनि अझै धेरै जानकारी लिन सक्नुहुनेछ फोन गरेर बुझ्नुहोला तपाईँ प्रत्यक्ष जानुहोला कृषि विकास ब्याङ्कको पहिलो तल्लामा चाहिँ सौभाग्य बस्रालाई सुभचोकमा यति बेला अनि के अब कहिले सम्झिने ल ठिक छ सम्झिँदै गर्नु होला रामसरन? सन्त कुमारजी भएको थियो बेला कुरा पनि शुभ समाजको यो विषयमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार, नमस्कार। अनि के गर्नुहुन्छ कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ ठिक छ माया गर्नुहोला कहिले काहीँ सम्झिनु पनि होला है त ठिकै छ आज त लाग्यो अब पक्कै पनि लाग्छ मलाई हुन्छ डी कार्यक्रमनु खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार यति बेला डम्बरजी आउनु भएको थियो चैनपुरदेखि र अर्को शुभ साँझको रहेर तपाईँको माझमा तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै र यस्तै मिठा लोक फागा तपाईँको माझमा राख्दा राख्दै है हामी कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ यति जेलसम्म तपाईँले अर्को शुभ साँझको युवासालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण प्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज मा आउनुभएको थियो मकवानपुरदेखि दिपेशजी त्यसै गरी प्रज्वलजी हुनुहुन्थ्यो बकुलरदेखि हरिशङ्करजी कुरागदेखि अनुजी हुनुहुन्थ्यो पर्सादेखि किरणजी रणपा दसदेखि सुनिताजी कुमरुजदेखि सन्त कुमारजीको रागदेखि र अन्तमा डम्बरजी आउनुभएको थियो सयपुरदेखि तपाईँ सम्पूर्णमा धन्यवाद दिन्छु र यतिनजेलसम्म जो जो साथीहरूले फोन प्रयास गर्नुभयो तपाईँप्रति पनि आभार प्रकट गर्छु अरू पर शुभ लिएर भोलि फेरि तपाईँलाई भेट्नको लागि हामी यही समयमा उपस्थित हुने नै प्राविधिक साथको लागि प्राविधिक मित्रद्वी राज र विष्णु दुबैजनालाई धेरै धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुट्यान्छु नमस्कार शुभ सन्ध्या जर मोटूमा सकू बनी आखा मई बिछोड़ को घावल जाओ नरू मलाई मारे जाओ सान यते धेरै रुवाएर के पाउँछ मसु पनि आँखामा छल्किँदै बिछोडको घाउ बरु मलाई मारेर जाऊ सानो यति धेरै रुवाएर के पाउँछ बड़ू मलाई मारे गई जाओ गाँव घर समाज